rahi khabar bhi khabar नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल तराईलाई राजधानीसित जोड्ने गणेश मार्ग सरकार र स्थानीयको ध्यान नपुग्दा साढे दुई दशकमा पनि निर्माण पुरा भएको छैन वैकल्पिक मार्गको रूपमा विकास गर्ने भनेको चितलाङबाट तानकोट जोड्ने उक्त मार्ग दुई हजार पैँतालिस सालदेखि निर्माण सुरु भएको हो अधुरो र झिर्ण सडकमा स्थानीयवासीले जोखिम मोलेर हलुका सवारी साधन सञ्चालन गर्दछन् यो मार्ग पैदल र मार्फत राजधानी प्रवेश गर्ने सबैभन्दा पुरानो बाटो हो र यो मार्ग यो मात्र सोह्र किलोमिटर लम्बाइ छ सडक निर्माणमा हालसम्म छ करोड लगानी भइसकेको छ तर सडकको अवस्थामा परिवर्तन आएको छैन जसका लागि वर्षनी बजेट छुट्याउने गरिन्छ थोरै बजेट हात्तीको मुखमा जिरा जस्तै भएको पूर्व गाविस अध्यक्ष लक्ष्मण रेग्मीले बताउनुभयो स्थानीय विकास मन्त्रालयले छुट्याउने रकम ठेकेदार मार्फत खर्च गर्दा सडक निर्माण हुन नसकेको उहाँले बताउनुभयो स्थानीय उपभोक्ता समिति मार्फत निर्माण सुरु गरेको मोटर बाटो भने राजधानी जोड्ने सबैभन्दा स्तरीय हुने मकवानपुर चितलाङवासीको भनाइ छ मकवानपुर क्षेत्रका नौ खण्डेदेखि चन्द्रनिगापुरसम्मको सडक राम्रो छ चन्द्रगिरीदेखि थानकोटसम्मको सडक जोखिमपूर्ण रहेको स्थानीयवासी अशोक सिंह ठकुरले बताउनुभयो सरकारले गणेशमान मार्गलाई ख श्रेणीमा राखेर हरेक वर्ष विनियोजन गर्ने बजेट ठेकेदार मार्फत खर्च हुन्छ यसैबिच जिल्लाको दुर्गम बस्तीमा मोटर बाटो पुगेपछि जग्गाको मूल्य वृद्धिका साथै तरकारीबाट मनज्ञ आमदानी हुन थालेको छ जग्गा बिक्रीका लागि ग्राहक पर्खेर बसेकाहरू गाउँमा मोटर बाटो पुगेपछि बिक्री नगरी तरकारी खेतीमा लागेका छन् उत्तरी क्षेत्रका आग्रा गोगन र खर्ग गाविसमा मोटर बाटो पुगेपछि जग्गाको भाउ आकासिनुका साथै तरकारीले आमदानी बढाएको गोगन साथ धुम्सी खर्कका बेल बहादुर मोक्तानले बताउनु भयो पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक सुलुङ्गामा मंगलबार। भएको बस दुर्घटनामा बाइसजना घाइते भएका छन् प्रहरीका अनुसार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को एक छत्तिस असी नम्बरको बस विपरीत दिशाबाट आइरहेको मे एक नौ एक पाँच नम्बरको बससँग ठोकिँदा यात्रु घाइते भएका हुन् घाइतेहरूको बेर्तामडको मनमोहन र अस्पतालमा उपचार भइरहेको छ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 अवस्थ बिहान आठ बजे ट्राफिक खबर ये नई दूरवराश बिदा भमस्कार